राजाको संविधान मस्यौदा बुझाएपछि पनि संविधान जारी भएन बिना कारण विलम्ब भइरहेको थियो यसबीच राजाको संविधानको चर्चा आयो हामीले बुझाएको संविधान अध्ययन गर्न मन्त्री परिषदले निलाम्बर आचार्य डाक्टर केशरजङ रायमाझी र योगप्रसाद उपाध्याय रहेको तीन सदस्यीय मन्त्रीस्तरीय उपसमिति बनायो त्यस उपसमितिले हाम्रा सुझावमा केही छाँटकाट गर्यो त्यसमा मलाई दुईवटा कुरामा साह्रै नराम्रो लाग्यो एउटा हामीले सहमतिबाट हिन्दू धर्मावलम्बी श्री भन्ने शब्द राखेका थियौँ त्यसको मतलब थियो एकातिर हिन्दू शब्द पनि पर्ने र अर्कातिर हिन्दू राष्ट्र पनि भनिरहनु नपर्ने यो सोचविचारसहित तयार गरिएको सहमतिको मस्यौदा थियो त्यति सोच विचार गरेर राखिएको कुरालाई हिन्दू शब्दको पछाडि कमा चिह्न लगाएर मन्त्रीपरिषदले हिन्दू राष्ट्र भन्ने कुरा प्रश्न खुलाइदियो त्यस्तै प्रकारले हामीले प्रस्तावनामा भएको कुरालाई संशोधन गर्न जनमत संग्रहको संवैधानिक व्यवस्था गरेका थियौँ मन्त्रीपरिषदले त्यसलाई पनि हटाइदियो यतिले पनि राजाको चित्त बुझेन राजाले संविधान जारी गर्ने कुरै गरेनन् राजदरबारमा संविधान बुझाएको लामो समयसम्म भएको थियो तैपनि आयोगको सदस्यबाट छुट्टी पाइएको थिएन बजारमा हल्ला चल्न थाल्यो राजाले अर्कै संविधान मस्यौदा गरेका छन् र अब दरबारको संविधान आउँछ यस्तो हल्ला सुनेपछि हामी वाम मोर्चाका तर्फबाट आयोगमा रहेका तिनजना साथीहरू प्रधानमन्त्री कृष्ण भट्टराई कहाँ गयौँ उहाँ बिरामी भएर आराम गरिरहनु भएको रहेछ हामीलाई उहाँ सुतेकै कोठामा बोलाउनु भयो प्रधानमन्त्रीको स्वास्थ्यको विषयमा जानकारी लिएपछि हामीले सोध्यौँ होइन यो संविधानको विषयमा के हुने भयो दरबारको पनि संविधान बन्छ अरे के हो उहाँले यो हो लिनुहोस् दरबारको संविधान भनेर हामीलाई दरबारको संविधानको मस्युविधा दिनुभयो दरबारको संविधानको पाना पल्टाउन साथ हामीलाई रिस उठ्यो हामीले कुनै अवस्थामा यो संविधान मान्नु हुँदैन तपाईँ दह्रो अडान लिनुहोस् नेपाली जनताले ने तपाईँले साथ दिनेछन् पर्यो भने अर्को सङ्घर्षमा जानुपर्छ भन्यौं उहाँ पनि राजाको संविधान मान्ने पक्षमा हुनुहुन्न थियो हामीले हु। दरबारको संविधानको मस्युविधा दिनुहोस् भनेर माग्यौँ त्यो एकप्रति लिएर हामी विश्वनाथ उपाध्यायको घरमा गयौँ र उहाँलाई दरबारको संविधान देखायौँ उहाँ पनि आक्रोशित हुनुभयो त्यहाँबाट हामी आयोगको कार्यालय गयौँ र दरबारको संविधानको फोटोकपी गरी एक एक प्रति लिएर अब यसलाई गर सार्वजनिक गर्नुपर्छ भन्ने सल्लाह गरेर आआफ्नो घरतिर लाग्यौँ